नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियोको साप्ताहिक रेडियो पत्रिका हिमाली स्वरहरूको 125 सय पच्चिसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव इन्टरनेटको ठेगाना डब्लु मा डब्लु डट हामीले तयार पारेको विविध अनलाइन रेडियो कार्यक्रमहरू र नियमित नेपाली सङ्गीतहरू सजिलै सुन्न सकिन्छ यो वेबसाइटमा हामीले न्युयोर्कको नेपाली समुदायमा तयार पारिएको विभिन्न सामुदायिक भिडियो पनि हेर्न सक्नुहुन्छ हिमाली स्वरहरूको एक सय पच्चिसौँ श्रृङ्खला हामीले नेपाली पात्र अनुसार दुई साल वैशाख चौबिस गते अर्थात् मे महिनाको सात तारिकको दिनमा तयार पारेका हौँ शनिबार मे आठ तारिकका दिन विश्व रेड क्रस दिवस परेको छ त्यसै अमेरिकामा आमाको मुख हेर्ने दिन मनाइँदैछ मे महिनाको नौ तारिक आइतबारको दिन हरेक मे महिनाको दोस्रो आइतबार अमेरिकामा मदर्स डे मनाइन्छ विश्वका विभिन्न देशहरूमा आआफ्नो परम्पराअनुसार मदर्स डे मनाइन्छ यो साता नेपालमा माओवादीले छ दिनदेखि गरेको आम हडतालले जनजीवन अस्त व्यस्त भएको छ आम हडताल सुरु भएको एक हप्तापछि काठमाडौँमा शान्तिको कामना गर्दै वृहत शान्ति रयालीको पनि आयोजना भयो यसै साता उक्त शान्ति रयालीको आयोजनापछि स्थगित भयो माओवादीले सुरु गरेको अनिश्चितकालीन आम हडताल ब्रिटेनमा यो साता आम चुनाव सम्पन्न भएको छ यो चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसके पनि कन्जर्भेटिभ पार्टीले तिन सय छ सिटमा विजय हासिल गरेको छ भने लेबर पार्टीले दुई सय अन्ठाउन्न र लिबरल डेमोक्रेटिकले सन्ताउन्न सिटमा विजय हासिल गरेको छ र न्युयोर्क सहरमा यो साता न्युयोर्क सहरको मुटु मानिने टाइम स्क्वायरमा पाकिस्तानी मूलका अमेरिकी नागरिक फैसल शाहजादले झन्डै कार बम विस्फोट गराए उनलाई अमेरिका छोडेर दुबई जान लागेको बेलामा सुरक्षाकर्मीहरूले एयरपोर्टमा पक्राउ गरे उनले टाइम स्क्वायरमा पड्काउन राखेको कार बम भने धन्न पड्कन पाएन अनि मेक्सिको खाडीमा तेलको खानीमा भएको हमलामा परेर तेल, हमला परे तेल फुटेर हरेक दिन जसो करिब बयालिस हजार ग्यालन तेल समुद्रमा पोखिरहेको छ तेलबाट हुनसक्ने पर्यावरणीय असरको अध्ययन गर्न वैज्ञानिक एवं विशेषज्ञहरू लागिपरेका छन् तेल खानीको धमाकामा परेर एघार जना कर्मचारीहरू मारिएका थिए भने तेल समुद्रमा मिसिनाले सामुद्रिक जनावरलाई पनि ठुलो नोक्सानी परेको छ यी थिए सञ्चार माध्यममा यो साता धेरै सुनिएको मुख्य खबरहरू आजको हिमाली सोहरको श्रृङ्खलामा हामी एउटा कुरामा हार्वर्ड युनिभर्सिटीका विद्यार्थी विष्णुदेव महतोसँग हालै पाउनु भएको स्टेभन ए सोल्डर फेलोसिप अवार्ड र उहाँले सुरु गर्नुभएको स्वास्थ्य सेवा सम्बन्धी को बारेमा कुराकानी गर्दैछौँ त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नियोक च्याप्टर कि अध्यक्ष ज्योति पौडेलसँग च्याप्टरले मे बाइसका दिन आयोजना गर्न लागेको एक विशेष साहित्यिक कार्यक्रमको बारेमा पनि कुराकानी गर्दैछौँ सृजनाका स्वरहरूमा सुन्नेछौँ प्रेम गुरागाई साबित्रा काफ्ले र कोमल मल्लका रचनाहरू कार्यक्रमलाई बनाउने बनाउनेछ केही नयाँ सङ्गीतहरूले आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ गोविन्दगिरी प्रेरणाको रचना र शक्ति बल्लभको सङ्गीत रहेको र गायक सुमित खड्काको स्वरले सजिएको यो गीतबाट नेपाली नेपाली नेपाली रेडियो मन पन न्यूयॉर्क शहर तैयार नेपाली अनलाइन रेडियो हिमाली स्वर व्यवस्थापिका संसदको बैठक नियमित कार्यवाहीमा प्रवेश नगरी आज पनि स्थगित संविधान उल्लङ्घन गरेर गच्छललाई मन्त्री बनाइएको फोरम अध्यक्ष यादवको आरोप यदि तपाईँलाई नयाँ काम देखाउने चाहना जस्तो लागेमा आर्यस स्पेस एक को कुरा, को कुरा। देखी, को कुरा। मन देखी धन सम्मान हिमाली कुरा एउटा कुरामा आज हामी विष्णुदेव महतोसँग कुराकानी गर्दैछौँ उहाँले हालै हार्वर्ड मेडिकल स्कुलको तर्फबाट स्टेभन ए सोल्डर फेलोसिप अवार्ड जित्नु भएको छ उक्त फेलोसिप अवार्ड उहाँको आगामी कार्यक्रमको बारेमा र उहाँको शैक्षिक यात्राको बारेमा गरिएको यो प्रेरणादायी कुराकानी आजको एउटा कुरामा सबभन्दा पहिला सुरुमा तपाईँलाई धेरै धेरै बधाई छ अहिले जुन तपाईँले आफ्नो युनिभर्सिटीबाट अवार्ड जित्नुभयो अनि धेरैलाई चाहिँ यो अवार्डको बारेमा थाहा पनि छैन होला सायद आफ्नो युनिभर्सिटीको एरियाभन्दा बाहिर र मैले पनि तपाईँको खबर नेपाल न्युज डट कममा पढेर थाहा पाएँ बताउनुहोस् न के अवार्ड यो जित्नु भएको अथवा पाउनुभएको तपाईँले सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद मलाई यो मौका दिनुभएकोमा के सेयर गर्ने वास्तवमा यो अवार्ड चाहिँ हेल्थ पोलिसीको लागि हो होइन Um, हरेक वर्ष एकजनालाई एक uh, प्रपोजल अनुसार उसको प्रपोजल हेरेर समरको कामको लागि दिन्छ uh, यो अवार्ड चाहिँ हेल्थ पोलिसी कम्युनिटी सर्भिस हेल्थ सेक्टरमा पब्लिक हेल्थ सेक्टरमा बेसिकली uh, जस्तोसुकै कामको लागि पनि दिन्छ तर यसपालि चाहिँ हेल्थ पोलिसीमा दियो अनि uh, मेरो प्रपोजल चाहिँ हेल्थ पोलिसीमै थियो यो तपाईँको जुन पोलिसी जुन थियो नि त्यो पोलिसी चाहिँ कस्तो थियो अब हामीलाई त्यसको बारेमा बताउनुहोस् न वास्तवमा पहिलेको रिसर्चहरूले के देखाएको छ भने अमेरिकाको डिफ्रेन्ट ठाउँमा हेल्थकेयर कस्ट डिफरेंट लेभलको छ हजुर एउटै एउटै किसिमको रोग एउटै किसिमको आउटकम भए पनि त्यसको कस्ट चाहिँ फरक फरक छ जस्तो भनौँ न मलाई भनौँ न कसैलाई मेरो रिलेटिभलाई कुनै अर्थराइटिस भएको छ र एकजना रिलेटिभ चाहिँ क्यालिफोर्नियामा बस्छन् अर्को मान्छेलाई उस्तै किसिमको अर्थराइटिस उति नै सिरियस र त्यो मान्छे मिने सोटामा बस्छ भने मिने सोटामा त्यसकै केयरको लागि चाहिँ छ हजार पर्न सक्ला भने क्यालिफोर्नियामा नाइन्टी वान थाउजन्ड पर्न सक्छ यो नम्बरहरू मैले बनाएको हो तर वस्त वास्तवमा फरक चाहिँ फरकको डिफरेन्सको कुरा गर्ने भने डिफरेन्स हाई नै छ डिफ्रेन्ट ठाउँमा अब जेनरली धेरै कुरामा मिने चाहिँ धेरै सस्तो छ क्यालिफोर्नियातिर धेरै महँगो छ न्युयोर्क बसस्ट्यान्डहरू चाहिँ बिचतिर पर्छन् त्यो चाहिँ पहिलेका रिसर्चहरूले देखाएको छ मैले त्यही कुरामा लास्ट इयर चाहिँ कोलम्बिया युनिभर्सिटीमा हुँदा त्यहाँको प्रोफेसर सेडी ग्लिडसँग से मिलेर एउटा रिसर्च गरेको थिएँ त्यसमा हामीले के पत्ता लगाएका थियौँ भने जुन ठाउँमा चाहिँ मान्छेको इन्सुरेन्स कम मान्छेको इन्सुरेन्स छ जुन ठाउँमा अथवा अर्को शब्दमा भन्यो भने जुन ठाउँमा अनइन्स्योर्ड मान्छेहरू धेरै छन् त्यस्तो ठाउँमा चाहिँ मेडिकेयरको कस्ट चाहिँ धेरै हाई थियो एउटा त्यो पत्ता लगायौँ अर्को के हामीले देख्यौँ भने त्यसमा मेडिकेयरको कस्ट मात्रै हाई होइन कि त्यहाँ ल्याब टेस्टहरू पनि एक्सरेजहरू पनि धेरै अरू ठाउँको तुलनामा धेरै बढी मात्रामा गरिएका थियो अब त्यसबाट दुई कुरा निस्किन सक्छ अब किन यसको भएको भन्दाखेरि अब दुईवटा दुईवटा पोस्टिहरू एउटा त डक्टरहरूलाई दोष दिन मिल्छन् उनीहरूलाई जानी जानी नगरेको हुनसक्छ तर के हुनसक्छ भने अब त्यहाँको मान्छेहरू गरिब भए अथवा उनीहरूको जुसुकै कारणले भए पनि अन इन्सुरेन्स चाहिँ उनीहरूसँग भएन अनि जेनरल पपुलेसनबाट उनीहरूले आफ्नो इन्कम ल्याउन सकेन किन उनीहरूलाई केयर इन्सुरेन्स छैन उनीहरूले पेमेन्ट पाएन अनि उनीहरूले के गर्न गरे हुनसक्छ भने मिडिकेयर जसको इन्सुरेन्स गरेर दिएछन् तिनीहरूलाई बढी टेस्टहरू दिएर इन्कम चाहिँ त्यताबाट बनाएको हुनसक्छ एकातिर चाहिँ इन्कम गयो जेनरल पपुलेसनमा भनौँ न सिक्सटी मेडिकेयर युजली सिक्सटी फाइभ एन्ड एबोभलाई दिन्छ सिक्स्टी फाइभ एन्ड बिलोको चाहिँ बिलोमा ट्रिस्ट गर्दा अलिकति घाटा लागेको हुनसक्छ अनि त्यो घाटालाई चाहिँ सिक्स्टी फाइभ एन्ड एबोभ जसका चाहिँ मेडिकेयर छन् तिनीहरूमा बढी टेस्ट गरेर त्यो इन्कम चाहिँ बनाएको हुनसक्छ कम्पनी सेट गरेका हुनसक्छ एउटा एउटा चाहिँ पोसिबिलिटी त्यो हो अर्को पोसिबिलिटी के हुनसक्छ भने वास्तवमा uh, मान्छेहरू नै उनीहरूलाई अब पहिले चाहिँ मेडिकेयरमा नहुँदा र उनीहरू अलिकति यङ्गर हुँदा सिक्सटी फोर थर्टी टू फोर्टी हुँदाखेरि उनीहरू अलि रोगी भए अलिअलि रोग लागेको थियो उनीहरूलाई तर उनीहरूले डक्टर कहाँ जान सकेनन् किनभने उनीहरूसँग इन्सुरेन्स थिएन हेल्थ इन्सुरेन्स थिएन अब त्यो कारणले राइट टर्म राइट टाइममा डायग्नोसिस भएन रोगको राइट टाइममा ट्रिटमेन्ट भएन रोगहरू कन्डिसनहरू चाहिँ बिग्रिँदै गयौँ भनौँ सिक्सटी फाइभ काटेपछि मेडिकेल आएपछि उनीहरू डक्टर कहाँ जान भए त्यति बेला उनीहरूको रोग चाहिँ यति बिग्रिसकेको थियो कि धेरै नै टेस्ट चाहिने हुनसक्छ त्यति बेला अब त्यो कारणले त्यहाँ चाहिँ त्यो ठाउँमा जुन ठाउँमा थिएन त्यो ठाउँमा मेडिकलको कस्ट त्यो कारणले पनि बढेको हुनसक्छ अब यो दुईवटा पोसिबिलिटी मध्ये के हो त भन्ने कुरा यो मैले नयाँ रिसर्चमा चाहिँ पत्ता लगाउन खोज्छु तपाईँको कति लामो रिसर्च जुन चाहिँ यो यो मैले वास्तवमा धेरै राम्रोसँग गर्ने भने त धेरै टाइम लाग्छ तर मैले समरमै किन मेरो मेरो सायद फेरि स्कुल सुरु हुन्छ कसैले मैले धेरै गर्न भ्याउँदिनँ अनि मैले सकेसम्म यो समरमै सघाउन खोज्छु हजुर अनि यो रिसर्च भइसकेपछि यसको बेनिफिट गभर्मेन्टलाई हुन्छ कि पब्लिकलाई हुन्छ दुवैलाई हुन्छ अब, हुन अब गभर्मेन्टको पोलिसी मेकरहरूले अलिकति इन्फर्म पोलिसी बनाउन सक्ला होपुल्ली अब uh, ग्यारेन्टी त छैन बे पनि हुनसक्छ रिसर्चमा होइन तर उनीहरूलाई हेल्प गर्न सक्ने सम्भावना छ उनीहरूलाई अलिकति पोलिसीमा गाइड गर्न सक्ने सम्भावना छ त्यो राम्रोसँग गाइड भयो भने पब्लिकलाई स्वत नै फाइदा हुन्छ अब कसरी पोलिसीमा गाइड गर्नसक्छ भन्दाखेरि मैले यो जुन दुइटा पोसिबिलिटी देखाएँ जुनबाट चाहिँ महँगो ठाउँमा कस्टहरू हाई भएको त्यो दुईवटा पोसिबिलिटीमध्ये कुन चाहिँ हो त्यो अनुसार पोलिसी पनि डिफ्रेन्ट हुन्छ अब दुवै पनि इम्पोर्टेन्ट हुनसक्छ अथवा योगा मात्रै इम्पोर्टेन्ट हुनसक्छ अथवा ठाउँठाउँ अनुसार फरक फरक हुनसक्छ र धेरै फ्याक्टरले यो कुरालाई डिटर्माइन गर्नसक्छ यो कुन कारणले कसरी भएको हो भन्दाखेरि okay. अब फर इक्जाम्पल भनौँ न अब केही गरी मैले सुरुमा जुन पोसिबिलिटी भनेको थिएँ डक्टरहरूले आफ्नो इन्कम चाहिँ बढाएको हुनसक्छ भन्ने पोसिबिलिटी केही गरी हो भने त्यसलाई चाहिँ फिजिसियन इन्ड्युज डिमान्ड भन्छ अब त्यो पोसिबिलिटी हो भने त्यसको पोलिसी के हुनसक्छ भन्दाखेरि इभिडेन्स बेस्ड मेडिसिन बढी गर्ने अब त्यो धेरै डक् दक, डक्टर त्यो डक्टरहरूले गर्दा हो भने अब सस्तो भएको ठाउँमा डक्टरहरूले एक किसिमको ट्रिटमेन्ट गरे महँगो भएको ठाउँमा अर्कै किसिमको ट्रिटमेन्ट गरे एउटै रोगलाई त्यसले गर्दा त्यो कस्ट बढी भने वास्तवमा के गर्न मिल्छ भने त्यो इभिडेन्स बढाउने कुन चाहिँ टेक्निक राम्रो हो त सबै डक्टरलाई त्यही गर्न लगाउने पर्टिकुलर रोगमा ट्रिटमेन्टको स्ट्यान्डर्डाइज हुन्छ त्यो किसिमको पोसी पोलिसी बन्छ अब अर्को पोसि भन्दाखेरि केही गरी अब पेसेन्टहरूले मेडिकलमा नहुँदा बिरामी भएर डक्टरहरूलाई हेर्ने मौका पाएनन् किनभने उनीहरूको इन्सुरेन्स थिएन अब त्यो केही गरी त्यो कारणले कस्ट बढेको हो भने वास्तवमा कहिलेको पोलिसीले हुँदैन म कि पोलिसी भने त्यसले हुँदैन कि अब यहाँ चाहिँ एक्सेस बढाउने कुरा आयो किन चाहिँ उनीहरूले इन्सुरेन्स नभएर डक्टर कहाँ गाउन सक्छ एउटा अर्को चाहिँ उनीहरूको इन्कम कम भएन सक्छ त्यसले कारणले गएन अथवा इन्सुरेन्स भएर पनि डक्टर कहाँ गयो तर ल्याङ्ग्वेजको प्रब्लमले डक्टरले भनेको कुरा राम्रो नराम्रो राम राम राम नबुझा बुझाउन सक्छ जुन कारणले यो पोलिसी अहिले जुन तपाईँले गर्नुभएको छ गर्दै हुनुहुन्छ रिसर्च यो रिसर्चले अहिले जुन गभर्मेन्टले जुन नयाँ एउटा हेल्थ केयरको बिल पास गरेको छ यसलाई अहिले तपाईँले खोज्नु भएको रिसर्चलाई जोड्न मिल्छ कतै हजुर अवश्य जोड्न मिल्छ अब एक किसिमले मलाई के लागेको छ भने यो वास्तवमा एक्सेस टु को कमीले नै गर्दा यो कस्टहरू डिफ्रेन्ट भएको जस्तो इन्सुरेन्स अन इन्सुरेन्स बढी भएको ठाउँमा हामीले मेडिकेयर कस्ट हाई भएको देखाएको थियौँ त्यो वास्तवमा मेरो यो पर्सनल फिल्ड हो वास्तवमा अलिअलि डेटा पनि छ र यो रिसर्चले मलाई लाग्छ रि कन्फर्म गर्छ होला त्यस त्यस कुरालाई त्यो चाहिँ एक्सेस वा केयरको कमीले गर्दा गराइ आउनसक्छ इन्सुरेन्स नपाएर अब ओबोमाले त्यो एक किसिमले ओब ओबोमाका एडमिनिस्ट्रेसनले त्यो किसिम यो एक किसिमले यो प्रब्लमको सोल्युसन ल्याएको छ अब सबैलाई युनिभर्सल एक्सेस दिने भएको छ मस्ट अफ मोस्ट अफ द पिपललाई भनौँ न थर्टी मिलियन जति नयाँ मान्छेले इन्सुरेन्स पाउँछन् त्यो चाहिँ रिकन्फर्म गर्ने हो र वास्तवमा तर त्यति मात्रै भर हुँदैन कि अब चाहिँ इन्सुरेन्स हुँदैमा मान्छेले केयर पाउँछ भन्ने छैन मसँग इन्सुरेन्स त छ र डक्टर कहाँ गएँ र मेरो एजुकेसनल लेभल त्यति राम्ररी छैन भने डक्टरले दिएको लिट्रेचर अथवा भनेका कुराहरू मलाई न भनौँ न म नबुझ्न सक्छु त्यो कारणले पनि प्रब्लम हुनसक्छ अथवा त्यो ठाउँमा डक्टरकै कमी हुनसक्छ इन्सुरेन्स हुँदैमा डक्टर पाइन्छ सा भन्ने छैन mm. त्यहाँ फेसिलिटिजहरू नहुनसक्छ यो एक्सेस केयरलाई एक्सेस पाउने कुराहरू विभिन्न बाधाहरू हुनसक्छन् अब त्यसलाई हामीले भनौँ न फाइनेन्सियल ब्यारियर भइक्यो अर्को चाहिँ नन फाइनेन्सियल ब्यारियर हुनसक्छ तिनीहरूलाई चाहिँ यो यो मैले गरेको रिसर्चले अलिकति इन्फर्म गर्न सक्छ कुन कारणले हो कसरी हो कुन कुन फ्याक्टर इम्पोर्टेन्ट हो त यो एक्सेसमा त्यो फ्याक्टरहरू बाहिर निकाले भने पोलिसी मेकरहरूले अझ राम्ररी स्ट्राटेजी बनाउन सक्छ कसरी सल्भ गर्ने यो एक्सेस प्रब्लम एकदमै एक यो तपाईँले गर्नुभएको गर्न सुरु गर्नुभएको जुन रिसर्च यो सिधै यो जनतालाई पब्लिकलाई एकदमै असर पर्ने र सहयोग हुने खालको पनि रहेछ र तपाईँको प्रोजेक्टको लागि हाम्रो एकदमै शुभकामना राम्रो होस् र तपाईँले गर्नुभएको रिसर्च हामीले भोलि पर्सि देख्न पाइयोस् सुन्न पाइयोस् पढ्न पाइयोस् अब अलिकति यो अवार्डपछि तपाईँको अलिकति आफ्नो व्यक्तिगत कुरा बताउनुहोस् न तपाईँ के कति समयदेखि अमेरिकामा अध्ययन गर्दै हुनुहुन्छ वास्तवमा चा? कलेज चाहिँ नाइन्टिन नाइन्टी आएको यहाँ सुरुमा चाहिँ युनिभर्सिटीमा है त्यति बेला म हराएको थिएँ खास भन्यो भने अमेरिकाको बारेमा धेरै सुन्या थियो तर आइएको थिएन सुरु सुरुमा मलाई अब ल्याङ्ग्वेज पनि गाह्रो पऱ्यो किसिमले मलाई लेख्न त राम्रै नै आउँथे नेपालमा राम्रै स्कुलमा पढेको थिएँ लेख्ने राम्रै थियो तर बोल्ने एक्सेन्टको प्रब्लम थियो अब खानाहरू अर्डर गर्न गयो भने मान्छेहरूले मैले बोलेकै नबुझ्ने कहिलेकाहीँ अनि गाह्रो पर्थ्यो तर तिनीहरू त्यो बाधाहरू अडचनहरू घट्दै गएँ र म पछि राम्ररी नै एडजस्ट भएँ अब सुरु सुरुमा अलिकति लोन्ली पनि भएको थिएँ अब यहाँको कल्चर मिल्न गाह्रो हुने खानाको अब नेपालमा दाल भात खाइराखेको दा यहाँ चाहिँ अलिकति क्याफ्टेरियामा अलि डिफ्रेन्ट खाना डिफ्रेन्ट किसिमको खाना पाउँथ्यो त्यो युज हुनलाई गाह्रो नै थियो सुरुमा भाग्यवश धेरै नेपाली दिदी चाहिँ मैले पढेको ठाउँमा ब्राउन युनिभर्सिटीतिर धेरै राम्रा राम्रा असल नेपाली दाइ दिदी बहिनीहरू भेटाएँ अनि उहाँहरूको उहाँहरू हुँदाखेरि नेपालको कल्चर मिस भएन हामीले कहाँ पनि दसैँ मनाउँथ्यौँ नेपाली खाना खान पाउँथ्यौँ टाइम टाइममा अब जे होस् अब भ्रमण आएपछि पछि मैले पढ पढ एकाडेमिक कुरा गर्ने हो भने सुरुमा मैले के पढ्ने बारेमा धेरै थाहा थिएन मैले सुरु गर्दा इकोनोमिक्स क्लियरै गरेँ नेपालमा हाई स्कुलमा इकोनोमिक्स अलिकति पढेको थिएँ र इकोनोमिक्स नराम्रो पनि थिएँ त्यही भनेर सुरु गरेँ पछि मलाई के रियलाइज भयो भने कम्प्युटर साइन्स चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ फ्युचरमा मलाई त्यति बेला कम्प्युटर चलाउनु आउँदैन थियो अनि मैले के गरेँ भने कम्प्युटर साइन्सको क्लासले चलाउनलाई सिक्नलाई त आफै सिक्यो तर क्लासमा चाहिँ प्रोग्रामिङ गर्न सिकेँ त्यो पनि मलाई धेरै इन्ट्रेस्टिङ लाग्यो र सुरुमा कम्प्युटर साइन्स नै पढ्छु भनेर त्यहाँ पनि लाग्यो र कम्प्युटर साइन्समा केही कोर्सहरू लिएँ पछि चाहिँ अप्लाइड म्याथको को लिनु थालेँ थाले र उता पनि इन्ट्रेस्ट भयो र वास्तवमा अप्लाइड म्याथ र सा कम्प्युटर साइन्स कम्बाइन गर्ने कि भन्ने सोचेको थिएँ हुँदा हुँदा दुई वर्षमा ब्राउन्डमा मेरो अप्लाइड म्याथको त्यहाँ एबी दिन्छ एसोसि के अरे ब्या त्यहाँ एबी भन्छन् भाइफिनी घरमा अनि एबीको रिक्वायरमेन्ट मेरो पुग्यो अब अर्को दुई वर्ष चार वर्षमा ग्रेजुएट हुने अब दुई वर्ष के गर्ने भन्दाखेरि इकोनोमिक्सतिर जाउँ कि भन्ने विचार आयो र त्यसपछि मैले इकोनोमिक्समा हार्बर्ड युनिभर्सिटी अलिकति राम्रो भएको हुनाले म हार्बर्डमा त्यहाँबाट ट्रान्सफर गरेँ र टु थाउजन्ड थ्रीमा चाहिँ मैले इकोनोमिक्समा अनर्स डिग्रीबाट ग्रेजुएट गरेँ त्यसपछि कन्सल्टिङ फर्ममा काम गरेँ इकोनोमिक कन्सल्टिङ फर्ममा केही समय काम गरेँ बसट्यान्डमै अनि काम गर्दाखेरि मेरो आ, रिसर्चको टपिकहरू अब त्यहाँ प्रोजेक्टहरू रिसर्च त रिसर्च जस्तै थियो तर म मोस्टली कमर्सियल टाइपको कन्सल्टिङ फर्म भएको हुनाले कम्पनीलाई सरसल्लाह दिने हिसाबले हामीले रिसर्च गर्नु पर्थ्यो मेरो प्रोजेक्टहरू हेल्थ केयर सेक्टरमै पढ्न गएँ बाई चान्स मैले हेल्थ कुनै क्लास लिएको थिएन हेल्थ इपनिस पनि कुनै क्लास लिएको थिएन पहिले तर मेरो कामहरू चाहिँ त्यसरी हुँदाखेरि काममै सिक्दा सिक्दै गर्दा गर्दै मेरो इन्ट्रेस्ट चाहिँ धेरै नै बढेर आयो त्यसमै अनि मलाई त्यो अलिकति रिभरस लेभलमा कमर्सियल कर्पोरेट वर्ल्डमा गरे भन्दा पनि अलिकति मलाई रिडर्स लेभलमा गर्न मन लाग्यो र त्यो युनिभर्सिटीहरूमा गरिन्थ्यो त्यहीँ भएर म कोलम्बिया छ अरे त्यहाँको डिपार्टमेन्ट अफ हेल्थ पोलिसी एन्ड म्यानेजमेन्ट म्यानेजमेन्टमा रिसर्च असिस्ट्यान्ट भए असिस्टेन्ट भएर जोइन गरेँ काम गर्दै त्यहाँ सिनियर इकोनोमिक्स प्रोग्रामहरूमा प्रमोट भएँ त्यहाँ काम गर्दाखेरि मैले केही कामहरू चाहिँ कमनवेल्थ फन्ड भन्ने एउटा नन प्रफिट थिङ्क ट्याङ्क हेल्थ पोलिसीमा काम गर्ने उनीहरूको लागि पनि अलिअलि काम गरेँ अब त्यहाँ काम गर्दा गर्दै मैले धेरै किसिमका विद्वानहरूसँग काम गर्न पाएँ कोही चाहिँ ल सेक्टरका मान्छे हुन्थ्यो भने कोही भने इकोनोमिस्ट थिएँ कति मेडिकल डक्टरहरू थिएँ र यिनीहरू सब काम गर्दाखेरि मेडिकल डक्टरहरूले गरेको काम चाहिँ मलाई चित्त बुझेँ उनीहरू मैले काम गर्ने डक्टरहरू चाहिँ हस्पिटलमा पनि काम गर्थेँ एउटा पार्ट टाइम हेल्थ पोलिसीमा पनि काम गर्थेँ र मलाई त्यही गर्न मन लागेपछि र हस्पिटलमा प्रब्लमहरू देखेपछि पेसेन्टलाई केयर गर्दाखेरि प्रब्लमहरू देखेपछि त्यो प्रब्लमलाई रिसर्चमा पुलिसी बनाउनमा मद्दत गर्छ त्यो प्रब्लम प्रब्लमहरूको ज्ञान भरेपछि सोल्युसन पनि राम्रो आउँछ भन्ने मलाई अलिकति लाग्यो र पुलिसमा भएको कुरा आफूले लेख्ने कुरा र पुलिसमा पढ्ने कुरा पुलिस रिसर्चमा पढ्ने कुरा त्यसलाई हस्पिटलमा गर्दा इम्प्लिट इम्प्लिमेन्ट गर्दाखेरि प्र्याक्टिसमा इम्प्लिमेन्ट गर्दाखेरि के के बधा बधा आउँछ भने त्यो कुरा पनि थाहा भइन्छ भनेपछि पोलिसीले हेल्थ केयर प्र्याक्टिसलाई इन्फर्म गर्ने भयो हेल्थ केयर प्र्याक्टिसमा सिओ ज्ञानले पोलिसी बनाउँदा पनि इन्फर्म हुने भयो अनि मलाई त्यो कुरा चाहिँ चित्त बुझ्यो त्यही भएर मैले मेडिसिन पढ्ने विचार गरेँ तर मैले साइन्स कोर्सहरू लिएको थिइनँ अब यहाँ चाहिँ मेडिकल स्कुल जाँदा चाहिँ एमकेआर दिनुपर्छ र कति साइन्स कोर्सहरू लिएको हुनुपर्छ मैले के गरेँ भन्दाखेरि त्यहाँ काम गर्दा गर्दै साँझतिर राति चाहिँ दिनभरि काम गर्थेँ अनि रातभरि चाहिँ रातभरि भएन तर कहिलेकाहीँ बाह्रको बजेसम्म राति बाह्रको बजेसम्म क्लासहरू हुन्थ्यो र त्यसै कोलम्बियामा साँझ चाहिँ क्लास लिन थालेँ र त्यसले मैले चाहिने रिक्वायरमेन्टहरू कम्प्लिट गरेँ र पछि मेडिकल स्कुल अप्लाई गरेँ हजुर ल कस्तो राम्रो र रा एकदम मोह मेहनतीपूर्ण तपाईँको यात्रा रहेछ र अहिले जुन तपाईँको सायद यो एउटा सफलतामा तपाईँ सायद खुसी पनि हुनुहुन्छ होला र आउने दिनहरू पनि तपाईँको एकदम राम्रो होस् राम्रो राम्रो तपाईँहरूको खबरहरू सुन्न पाइयोस् र हामी विशेष गरेर विदेशमा बसेर हाम्रो नेपाली दाजुभाइहरूले गर्नुभएको उन्नति सफलताको कथाहरू हामीलाई हामीले सुन्न पाउँदा हामीलाई पनि साह्रै खुसी लाग्छ हजुर अनि आफ्नो अनुभव आफ्नो यात्रा हामीलाई सुनाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भिन्जी भर्खरै कुराकानी गऱ्यौं विष्णुदेव महतोसँग हिमाली स्वरहरूको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ एउटा नयाँ गीत यो गीतको रचनाकार हुनुहुन्छ ध्रुव थापा That he knew they loved हिमाली नेपाली हिमली स्वर नेन रीपनस नजीक सयौं नेपालीहरूको बस्ती रहेको सहर यो सहरमा हरेक दिन कहीँ न कहीँ नेपाली समुदायभित्र केही कही न केही कार्यक्रमहरू भइरहेको हुन्छ विशेष गरेर सामाजिक छलफल साहित्यिक जमघट धार्मिक पूजाआजा एवं विविध सांस्कृतिक कार्यक्रमहरू कहीँ न भइरहेको हुन्छ आगामी मे बाइसका दिन एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्दैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नियोग च्याप्टरले उक्त कार्यक्रम के बारे नेपाली में नेपाली साहित्य समाज निग चैप्टरिमाय प्रस्तुति साहित्य कार्यक्रम हजुर यो गरिमामय प्रस्तुतिको विषयहरू यसको कार्यक्रमको बारेमा केही थप जानकारीहरू के लिन म तपाईँसँग सम्पर्क गर्दैछु कस्तो खालको कार्यक्रम हो यो, यो कार्यक्रम चाहिँ कस्तो भने अब हामी विदेशमा रहेका साहित्यप्रेमी नेपालीहरूमा अब नेपाली साहित्यका विभिन्न विधाहरूमा त्यो विषयमा त्यो विषयमा विषयवस्तुमा अलिक धेरै ज्ञान भएको प्रखर व्यक्तित्वहरूबाट चाहिँ हामीले केही सिक्नु अब के गरिएको हजुर अनि तपाईँहरूको यो विभिन्न विषयवस्तुहरू छन् होइन कार्यक्रमहरूमा जस्तै oh. उत्तर अमेरिकाले नेपाली डायस्परामा नेपाली साहित्य अस्ति हिजो आज र oh. भोलि भनेर यस oh. यो कार्यक्रम कसले प्रस्तुत गर्दै हुनुहुन्छ आ यो चाहिँ नि होमले प्रस्तुत गर्दै हुनुहुन्छ यसमा चाहिँ हामीले कसरी विषय राखेको छौँ भने अब हामी अब विदेशमा धेरै लामो समयदेखि रहेछौँ होइन साहित्यमा अब हाम्रो चाख हुँदाहुँदै पनि सबै विषयवस्तुमा चाहिँ अब त्यति उ छैन कि हामी अलिक ओझेल पढेको जस्तो लाग्यो होइन त्यस गर्दा अलि अब विभिन्न सब्जेक्टहरू साहित्यका विभिन्न विधाहरूलाई समेट्न खोजिएको छ अब यो समेट्न खोजिएको मात्रै हो अब अनि तपाईँले यहाँ धेरै अरू अरू गजलदेखि लिएर कथा अनि महिला साहित्यकारहरूको विषयमा पनि विभिन्न प्रस्तुतिहरू छ रहेछन् अनि जस्तै प्लेटोदेखि उत्तर आधुनिकतासम्म नेपाली समालोचनाको छोटो सिंहावलोकन भन्नु अर्को एउटा शीर्षकमा कार्यक्रम रहेछ यो चाहिँ यो यो कार्यक्रमहरू उहाँहरूले सर र आफ्नो कार्यपत्रहरू पढ्नुहुन्छ कि यो छलफलको विषय हुन्छ कि कसरी अगाडि बढ्छ कार्यक्रमहरू यो यो चाहिँ अब ज्ञान लिने भएको हुनाले उहाँहरूले प्रस्तुत गर्नुहुन्छ सकेसम्म चाहिँ हामीले भनेको छौँ पावर पोइन्टहरूबाट प्रेजेन्टेसन गरिदिनु भयो भने अब हामीले देख्न पनि सक्छौँ होइन त्यसले गर्दा भिजुअल भएपछि अलि ज्ञान बढ्न सक्छ अनि अब हामीलाई के के लाग्छ त्यसपछि हामीले अब फ्लोरबाट प्रश्नहरू पनि गर्न सक्छौँ र भर कस बी भंडारी हजर असम छी साहित्य रही साहित्यकार इसमें हमें विदेश में रहने भाई साहित्य रही साहित्यकार को बारे में जानकारी पाने कि अथवा को साहित्य रून भाग महिला साहित्यकार को बारे में ओने यसमा चाहिँ नि अब सबै नै पर्छ विदेशमा मात्रै रहेको नेपाली लेखिकाहरू होइन कि नेपालमा पनि छोटो समय भए पनि अब समग्रमा छोटो गरिकन के कति गरिदिन सक्नुहुन्छ है अब हामीले अनुरोध गरेको छौँ हजुर सबैलाई समेट्ने कोसिस गरिदिनुहुन्छ होला अनि यो चाहिँ कसले जानकारी दिँदैछ यो विषयमा यो चाहिँ महिला लेखिका नै हुनुहुन्छ भारतीय गौतम हजुर त्यसै गरी अर्को पनि तपाईँहरूको त्यो दिन अर्को पनि एउटा प्रस्तुति छन्द नियम लेखन र वाचन यो चाहिँ कवितासँग सम्बन्धित पढ यो कवितासँग पढ्यो हजुरमा छन्दमा लेख्छौँ अब हामीलाई त्यसको छन्दमा त लेखिन्छ कहिले काहीँ छन्द भन्यो अब त्यसको पुरा नियम मात्राहरू के कति त्यस्तो था हुँदैन त्यति होइन थाहा नै भए पनि अब हामीले अझ बढी ज्ञान गर्न सकिन्छ नि त्यो चाहिँ नि अब कविता नै पढ्यो यसको गर्दै हुनुहुन्छ अनन्त रिसाल्छ अनि त्यसै अर्को गजलको पनि छ अब गजल चाहिँ आजभरि नेपाली साहित्यमा विशेष गरेर युवा पुस्तामा एकदमै रुचिकर विषय भएको छ र धेरैले गजल पनि लेख्ने लेख्नुहुन्छ अनि सैद्धान्तिक र सल्लाह रहेछ अनि यो यसको प्रस्तुति कसले गर्दै हुनुहुन्छ अनि त्यसै गरी अन्तिम तपाईँहरूको प्रस्तुति छ नेपाली कथा साहित्यको विकासक्रम अनि यसको प्रस्तुति कसले गर्दै हुनुहुन्छ हजुर यति धेरै कार्यक्रमहरू रहेछ र अनि तपाईँहरूको यो कार्यक्रम मे बाइस तारिकमा हुँदैछ अनि अब यस्तो कि अब यो चाहिँ विभिन्न विषयलाई समेट्न खोज्यो फेरि विभिन्न दिनहरूमा गर्दाखेरि सबै मान्छेहरूलाई आउन पनि अलिक गाह्रो होइन त्यसले गर्दा जसलाई जेमा इन्ट्रेस्ट छ होइन जसलाई रुचि छ बस्नुभयो हुन्छ र अब रुटी नभएकोमा जस्तो लागेको छ भनेबस्दा पनि हुन्छ ए भनेपछि यो छवटा कार्यक्रममा यदि मलाई कथा र गजलमा मात्रै इन्ट्रेस्ट छ भने त्यसमा मात्रै आए पनि भयो मैले भइहाल्छ अनि यो कार्यक्रम हुने ठाउँ चाहिँ कहाँ हो यो चाहिँ हिमालयन छ नि अनि एकदमै राम्रो र रा एकदमै साहित्यिक कार्यक्रम रहेछ बिहान अब एघार बजीदेखि दिउँसो चार बजीसम्म भनेको र साहित्य गजल गीत होला। होला। अब 40 मिनेट चालीस मिनट समय जो कविता बेगोला सफलता को हम काम हजुर हजुर एकदम धन्यवाद अब त्यो कार्यक्रम चाहिँ हामीले कुन विषयलाई चाहिँ कति बेला राख्छौँ भनेर हामी त्यो प्रकाशित गरिहाल्छौँ त्यसले गर्दा मान्छेहरूलाई चाहिँ नि त्यसमा मात्रै बस्छु भन्दाखेरि सजिलो हुन्छ नियिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार विश्वव्यापी पहुँच यो हो हाट बजार होस होस बिजनेस समस्या लामा लामा फोन अरु मा लाउन्टिङ उपटिङ बुक किपिंग पेरोल टैक्स एंड सेल टैक्स इत्यादि को लगी संपर्क कर सकूँ लामा एकाउंटिंग फोन नंबर हो सेवेन वन एट फाइव ओ फाइव टू ओ नाइन फाइव सेन वासिङटन डिसीबाट प्रकाशित हुने पासिक पत्रिका विश्व परिक्रमाको ग्राहक नेपाली पत्रिका विश्व परिक्रमा जानकारीको लागि फोन नम्बर सेभेन जिरो थ्री फाइभ एट सेभेन मेरो नाम कुलचन्द्र गौतम र यहाँहरूले सुन्दै हुनुहुन्छ मेरो जीवनयात्रा हिरो नरहनु मेरो अर्को नाम त्यो हिरो नेभोष नमस्कार म राधाराम पौडेल अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा नमस्ते मेरो नाम प्रहलाद पन्त अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ ठुलो जीवन यात्रा मा मा जीवन, मा। जीवन यात्रा रंगकर्मी राज्रधान विश्वव्यापी रेडियो डब्लू डब्लू नेपाली अनलाइन रेडियो डट मा में विविध व्यक्तित्वर को जीवन कथाक स्वर में सुनऊ जीवन यात्रा अनुभव इंटरनेट को ठेगाना डब्लू मा डब्लू डट प्रस्तुति जीवन यात्रा अनुभव मे 22 का दिन युएनडिएफले मदरल्यान्ड नाइट तिन दुई हजार दस तथा प्रत्यक्ष दोहोरीको कार्यक्रम आयोजना गर्दैछ हाँस्य कलाकार मनोज गजुरवेलको साथमा यो कार्यक्रम हेर्नको लागि टिकटको मूल्य पच्चिस डलर तोकिएको छ र यो कार्यक्रम चियान फेडरेसन अस्ट्रेलियामा हुँदैछ मनोज गजुरवेलकै का हाँस्य कार्यक्रमको आयोजना गर्दैछ फ्रेन्ड्स अफ नेपाल न्युजर्सीले मे तेइस आइतबारका दिन यो कार्यक्रमको लागि टिकटको नियमित मूल्य छ पन्ध्र डलर र विद्यार्थीको लागि भने दस डलर यो कार्यक्रम चिल्ड्रेन म्युजियम 120 ट्वेन्टी फिन्डरेन एभेन्यू ब्रिज वाटर न्युजर्सीमा हुँदैछ थप जानकारीको लागि तपाईँ डब्लु डब्लु डब्लु डट एफओएनएनजे हेर्न सक्नुहुन्छ अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव दुई हजार आफ्नो रचना पठाउन हार्दिक अनुरोध गरेको छ अन्तर्राष्ट्रिय कविता महोत्सव दुई संयोजक समितिले आगामी जुलाई महिनाको पहिलो हप्ता अमेरिकाको बोस्टनमा हुन लागिरहेको एसोसिएसन अफ नेपोलिजिन अमेरिकाको वृहत् सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव दुई हजार कविता पठाउन इच्छुक विश्वभरिका नेपाली कविहरूलाई आआफ्नो कविता पठाउन हार्दिक अनुरोध गर्दछौँ कविता तपाईँले हाम्रै इमेल ठेगाना नेपाली रेडियो पनि पठाउन सक्नुहुन्छ कविता हामी उज्यालो खस ना बाटे में खसी काटिशन सुंगुर ढाल राहक लोभ्या बहानामा रक्तम पारिन्छन् घैरो बाटो छरपष्ट खिजायेका मासु र आण्डा भुनी मन्दिर बात जाने यात्रुलाई गिजाउँछन् एक बिहाने सकेको खानेछ हीरा मोती खान नपाए हुन्थ्यो कोइला खानेछ भन्ने पाए मेरो गाउँ तिमीसँग अहिले कति सेप भए म सँग थुप्रै जान्थे बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबी चरो गीत गाउन थाल्छ मेरो गाउँ विस्तार र र पानी सुन्दर, अटल मेरो दिउसो सृजनाका स्वरहरूमा आज हामी तिनवटा विविध रचनाहरू सुन्दैछौँ युकेबाट कोमल मल्लको यो सृजनालाई उहाँकै स्वरमा प्रस्तुत छ एउटा गीत मा कविताको लयमा वाचन गर्न गइरहेको छु माया लाउन उनीसँग सम्झौतामा हस्ताक्षर गरे, माया लाउन उनीसँग सम्झौतामा हस्ताक्षर गरेँ धोका भयो तर आज त्यसैले म अल्पत्र परेँ धोका भयो तर आज त्यसैले म अल्पत्र परेँ बाछा थियो कसम थियो पिरतीको माला हुन्ने बाचा थियो कसम थियो पिरतीको माला हुन्ने सुख दुखा बाटी चुडी जिन्दगीमा सँगै हिँड्ने सुख दुःख बाँडी चुडी जिन्दगीमा सँगै हिँड्ने माया लाउन उनीसँग सम्झौतामा हस्ताक्षर गरे मनै राख्या कागजभरि आफैलाई लेखी लेखी मनै राख्या कागजभरि आफैलाई लेखी लेखी किन उठ्यो पहाड फेरी लाई छेक्ने गरी कें उठ्य पहाड़ फेरी जिंदगी सैक्ने करी कति हर उन मैं नजर नजर फिजाएर कति हर उन मैं नजर नजर फिजाएर आज कस्ुपर्या आधर आधर फिजाएर आज कस्या आधर आधर, आधर भिजाएर मया ला उग समझौता में हस्ताक्षर करें समझौता में छुटिया उनको दिल दिलको कुरा सम्झौतामा छुट्या थिएन उनको पनि दिलको कुरा किन चल्यो आज यस्तो मन काट्ने दोषी छोरा किन चल्यो आज यस्तो मन काट्ने दोषी छुरा पारिहाल्यो मुटुलाई टुक्रा टुक्रा नजोटिने पारिहाल्यो मुटुलाई टुक्रा टुक्रा मारी हाल्यो बाचा कसम संगे बाँच्ने संगे मर्ने मारिहाल्यो बाचा कसम सँगै बाँच्ने सँगै मर्ने माया लाउन उनीसँग सम्झौतामा हस्ताक्षर गरेँ धोका भयो तर आज त्यसैले म अलपत्र पारे धन्यवाद उहाँ हुनुहुन्थ्यो युकेबाट कोमल मल्ल अब ले ले, यो पहाड पहाड क्लेशियर ग्ले रेटिएर पत्थर पनेको मन तिनौ चुहारी खेल्छ आफ्नै उल्झनहरूसँग आँखामा खेल्छन् इन्द्र धनुषी छाय शून्य संहारमा बैरी खेल्छन् सपनाहरू पुणे र भैंसका रंगहरू आँखामा खेल्छन् इन्द्र धनुषी छाय शून्य क्याक्टसमा क्याक्टसमा रोपेर फेन्टासी भाव प्रेमीला साँझहरूमा नजन मधै मर्छन् बबुरा इच्छाहरू अर्घाजम्मा पुगेर नजर मदै मर्छन् बबुरा इच्छाहरू अर्घा जम्मा पुगेर सुसुप्त चाहनाहरू पोखिन्छन् अनायसै चुनेली रातको अधर भएर अनिदो अनुभूतिमा डुका मारी खेल्छन् अनेदो अनुभूतिमा लुकामारी खेल्छन् तिर्सनाहरू रातो रातो घाम ओढेर बिउजन्छ बिहान सुनौला बुदहरूमा रातो घाम ओढेर बिउजन्छ बिहान सुनौला बुदहरूमा प्रतिविम्बित हुन्छन् रंगीला दिनहरू घुम्टो ओढेर आकाश हंगालो मार्छ प्रेसी पहाड़ बिर्सेर सारा उल्छनहरू पहाड, वा सावित्रा काठले अब अमेरिकाको क्यालिफोर्नियाबाट प्रेम गुरागाई आफ्नो बगैँचाभित्र बसेर हेर्छु फुलको थुङ्गालाई बगैँचाभित्र बसेर हेर्छु फुलको थुङ्गालाई आनन्दित बन्छु वर्तमान क्षणमा भुलाइ आफूलाई अचानक सम्झे बुद्धको बाणी जुन अमर सदा अमर छ वर्तमानलाई अँगले माधव सदा त्यो खुसी छ बगैँचाभित्र बसेर हेर्छु फुलको थुङ्गालाई आनन्दित बन्छु वर्तमान क्षणमा भुलाइ आफूलाई मानिसका ठुला शत्रु रहेछन् चिन्ता र उदासी भूतकालमा गई पोखा खोलेमा झन बढ्छ बेहोसी आनन्द लिन मनलाई सधैँ एकाग्र गर्नु छ वर्तमानलाई सपथोक मानि सत्कर्म गर्नु छ आनन्द लिन मनलाई सधैँ एकाग्र गर्नु छ वर्तमानलाई सपथोका मानि सत्कर्म गर्नु छ बगैँचाभित्र बसेर हेर्छु फुलको थुङ्गालाई आनन्दित बन्छु वर्तमान क्षणमा भुला आफूलाई आहा यो क्षणमा कति सुख छ चौतर्फी निहाल्दा भविष्यका ती चिन्ता र पीडा मनबाट निकाल्दा अत्यन्तै ठुलो ब्रह्माण्डभित्र सूक्ष्म छ अस्तित्व जीवनको लक्ष्य बुझ्न सकेमा ब्रह्माण्ड झस्किन्छ बगैँचाभित्र बसेर हेर्छु फुलहरूको फुङ्गालाई आनन्द बन्छु वर्तमान क्षणमा भोला आफूलाई थ्याङ्क यू भेरी सृजनाका स्वरहरूमा आफ्नो रचना सुनाउनु भएकोमा कोमल मल्ल साबित्रा काफ्ले र प्रेम गोरा धेरै धेरै धन्यवाद तपाईँ पनि हिमाली स्वरहरूको यो सृजनाका स्वरहरूमा आफ्नो रचना आफ्नै स्वरमा सुनाउन चाहनुहुन्छ भने चा हामीलाई फोन गरेर आफ्नो रचना रेकर्ड गर्न सक्नुहुन्छ आफ्नो रचना रेकर्ड गर्ने हाम्रो अनलाइनको फोन नम्बर हो दुई शून्य छ यो नम्बरमा फोन गरेर तपाईँ सिधै आफ्नो रचना जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुन्छ तपाईँलाई यदि आफ्नो रचना रेकर्ड गर्न अप्ठेरो लाग्यो भने आफ्नो रचना तपाईँ हामीलाई नेपाली रेडियो एट जिमेल डट इमेल ठेगानामा पनि आफ्नो रचना पठाउन सक्नुहुन्छ हामी तपाईँको रचना वाचन गर्नेछौँ हिमाली स्वरोले विविध साहित्यिक रचनाहरू फेसबुकको साइटबाट पनि हामी वाचन गर्नेछौँ त्यसैले यदि तपाईँ फेसबुकमा हुनुहुन्छ भने आफ्नो रचना हामीलाई पनि पठाउनुहोस् हामी तपाईँको रचना सृजनाका स्वरहरूमा वाचन गर्नेछौँ र सबैलाई सुनाउनेछौँ साहित्य सृजना सबैलाई सुनाऊ संसारलाई साहित्यमय बनाऊ हिमाली स्वरहरूको एक सय पच्चिसौँ श्रृङ्खलामा आज हामीले यिनै सामग्रीहरू समेट्न सक्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रो अन्य विविध रेडियो कार्यक्रमहरू इन्टरनेटको ठेगाना डब्लु मा डब्लु डट नेपाली रेडियो डट अर्गमा अपलोड भइरहन्छ तपाईँ हाम्रो यो इन्टरनेटको ठेगानामा नियमित नेपाली सङ्गीतहरू पनि सुन्न सक्नुहुन्छ हामीले हाम्रो विशेष प्रस्तुति ओपन माइकमा यो साता नेप्लिज युथ अपर्च्युनिटी फाउन्डेसन अध्यक्ष ओल्गा मुरेसँग कुराकानी गरेका छौँ तपाईँ उक्त अन्तर्वार्ता हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद जादा जादै म सहदेव नवराज सुब्बाको शब्द साजन राईको संगीत र साजन राई नितु गोस्वामी र सरिता राईको स्वरमा रहेको राई यो सुमधुर गीत बजाउँदै तपाईँहरूबाट छुट्टिन्छु शान्त र सुरक्षित रहोस् तपाईँको दिनहरू हाम्रो शुभकामना नमस्ते समा बेशी सोरा।, समा बेशी सोरा जनता को शक्ति कति सुंदर जिसको मया न लागे कोचा नक्षे भुगने शायद आज बल्ला कोचा काली बगे का लाया सामा तेरा गीता गीत आपने बेला लक्ष्य पुग्ने साहित्य बल्ल झुरे भाग्य आपने दिन आक्ष्य पुग्ने शायद आज बल्ल झुरे